आयल्स मार रामरो नोती जाले आउने तपाई को सपना The Next Education ने साकार पार्शा The Next Education Consultancy Private Limited, Lines Soap Narayan Gart, Phone 056-571-091, 571-091 प्रधानमन्त्री सुशील कोइराला फेरि बिरामी बोल्न र हिडुल गर्न समेत समस्या राष्ट्रसङ्घको महासभामा भाग लिन जानु केही दिन पहिले अमेरिका जाने तयारी दिवंगत भएका आफन्तहरूको संरचना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आशा गाई छात्रा पर्व मनाइदिए रेडी अर्पणद्वारा पन पनि विशेष कार्यक्रमको आयोजना व्यवसायमा नेतृत्व विकास नहुँदा आफूहरू समस्यामा पर्ने गरेको रत्नगरका व्यवसायको भनाइ व्यवसायको विकास र विस्तारका लागि नेतृत्व विकास आवश्यक भएको दावी इजरायल र हमासबीच गाजा क्षेत्रमा फेरि तीन दिने युद्ध विराम टर्कीका प्रधानमन्त्रीहरू केप ताइब इटोगान राष्ट्रपति पदमा विषय रोजर्स कप टेनिसको उपाधि फ्रान्सका जोविल फ्रेड सोगालालाई नमस्कार अर्पण सोभैका लागि सोधैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजीको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनितार्यालसँगै सुजिता हमालको समाचार विस्तारमा करिब एक महिना अघि मात्रै अमेरिकाको न्युयोर्कमा क्यान्सरको उपचार गरेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री सुशील कोइराला फेरि बिरामी पर्नु भएको छ चिकित्सकहरूले तीन महिना आराम गर्न कोइरालालाई सुझाव दिए पनि वहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएदेखि नै सक्रिय हुनुभएको थियो धपेडी भए पनि प्रधानमन्त्री निवास बालवाटारमा आराम गरिरहनुभएका कोइरालाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ केही दिन कोइराला अत्यन्तै महत्वपूर्ण भेटवार्तामा मात्रै सहभागी हुने गरेको बालुवाटार स्रोतले बताएको छ न्युयोर्कको मेमोरियल केटरिङ क्यान्सर सेन्टरमा रेडिएसन थेरापी गराएपछि आफू पूर्ण रूपमा निको भएको भन्दै कोइरालाले स्वदेश फर्कने क्रममा विमानस्थलमा आफूले क्यान्सरलाई जितेर आएको प्रतिक्रिया दिनुभएको थियो तर अने कोईरा बोलना रिंडुल समस्या श्रोतले प्रधानमंत्री का निजी चिकित्सक करबीरनाथ योगी फोक्सो को कैंसर को रेडिएसन कर देखने स्रोत का अनुसार कोईराला को अवासमें उपचार हाथ उहाँको स्वास्थ्यमा सुधारको सङ्केत नदेखिए तोकिएको समयभन्दा पहिले नै उहाँलाई अमेरिका लग्या लगिने तयारी गरिएको छ कोइराला संयुक्त राष्ट्रसङ्घको उनासत्तरी महासभामा भाग लिन जानु केही दिन पहिले अमेरिका जाने तयारीमा हुनुहुन्छ राष्ट्रसङ्घले उपलब्ध गराएको पछिल्लो सूचीमा प्रधानमन्त्री कोइरालाले महासभालाई असोजमा सम्बोधन गर्नुहुने कार्यक्रम छ नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले दिनेश अधिकारी चरी हत्याको जिम्मेवारी प्रधानमन्त्री सुशील कोइलाले लिनुपर्ने बताउनु छ उहाँले चरी हत्याकाण्डको छानबिन गर्न न्यायिक जाँचबुझ एवं छानबिन आयोग गठन गर्नुपर्ने बताउनुभयो रिपोर्टर्स क्लबले काठमाडौँमा आज गरेको कार्यक्रममा अधिवक्ता भट्टराईले भन्नुभयो चरीको हत्या इन्काउन्टरबाट गरिएको होइन यो गैर न्यायिक हत्या हो यसको जिम्मेवारी प्रधानमन्त्री लिनुपर्दछ उपाध्यक्ष भट्टराईले गणतन्त्रमा नागरिकलाई नियन्त्रणमा लिएर त्या गर्दा मानव अधिकार हनन भएको टिप्पणी गर्नुभयो अधिवक्ता भट्टराईले गृहमन्त्री वामदेव गौतमले प्रहरीद्वारा तयार पारिएको प्रतिवेदन संसदमा पढेर चरी हत्याबारे जनतालाई भ्रममा पारेको आरोप समेत लगाउनु प्रहरीले व्यक्तिगत रिसिभिकका कारण चरीको हत्या गरेको आरोप समेत उहाँले लगाउनु भयो बार उपाध्यक्ष भट्टराईले गणतन्त्रमा मान्छे मारिदा पनि संसद चल्न दिनुले सभासदमा मानवीय संवेदना हराएको टिप्पणी गर्नुभयो गृहमन्त्रीले संसदलाई चरी प्रहरीको इन्काउन्टर ट मारिएको जवाब दिए पनि उहाँको हत्या गैर न्यायिक रूपमै गरिएको वहाले दावी गर्नुभयो चरीको हत्या प्रकरणबारे बोल्दै अनौपचारिक सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोध प्याकुरोलले चरी मारिएको घटनाको राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गर्नुपर्ने बताउनुभयो प्याकुरोलले गैर कानूनी नेपाली सुरक्षा अगाडि रहेको भन्दै न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो नायक श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार एक शिक्षण प्रहरले सम्मान दिने निर्णय भएको छ उहाँका अनुसार नायक श्रेष्ठको अन्त्येष्टिका क्रममा दसजना प्रहरीले सलामी दिनेछन् उपचारका क्रममा भारतमा निधन भएका श्रेष्ठको पार्थिव शरीर अपराह नेपाल ल्याइएको छ उनको पार्थिव शरीरलाई सेना मंगल तिन कुनै नयाँ वाणेश्वर माइतीघर हुँदै प्रज्ञान प्रतिष्ठानमा लगि अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ अबको केही बेरमै श्रेष्ठको सब यात्रा सुरु हुनेछ सब सा। कमलादीबाट गौशाला हुँदै पशुपति आर्यघाट लगिनेछ नेपाल चलचित्र उद्योगका लोकप्रिय नायक श्रेष्ठको शनिबार राति एघार बजे भारतपो गंगा राम अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो दुई हजार पैतालिस सालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका श्रेष्ठले आफन्त आफ्नो मान्छे ए मेरो हजुर लगायत सयभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् पैंतालिस वर्षका नायक श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र कोहिनूर शुक्रबारबाट मात्रै प्रदर्शनमा आएको छ श्रेष्ठले नायिका श्वेता खड़कासँग गएको असार तेइस गते विवाह गरेका थिए दिवङ्गत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आज गाई जात्रा पर्व मनाइँदैछ काठमाडौँ उपत्यका सहित देशभर गाई जात्रा पर्व मनाइँदैछ भात्र शुक्ल प्रतिबद्धका दिन सुरु भई भात्र कृष्ण अष्टमी गरेर आठ दिनसम्म मनाइने चलन छ एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतीकको रूपमा मानिसलाई गाईको रूपमा सिगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन रहेको छ नगर परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको बुच्छ र नी नदी पार गर्ने धार्मिक विश्वासका साथ फलफुल दही चिउरा दान गर्ने चलन रहेको छ आज लाखी नाचन पनि नाच्ने चलन रहेको छ लिच्छी कालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नै रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहेर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाई छात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हस्उने कार्यक्रम गरेको इतिहासमा रहेको छ त्यसैलाई आधार मानेर गाई सामाजिक कुरीति राजनैतिक विकृति र रा प्रशासनिक कर्मचारीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ यसैबीच गाई अवसरमा मुदायक क्रेटियो रेडियो अर्पण ले गायत्र विशेष कार्यक्रम प्रसारण बिहान एघार बजेदी सांझ पांच बजेसम कार्यक्रम संचालन थियो संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको वार्ता उपसमिति र जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूह विचार मुदे सहमति भएको छ जनकपुरमा भएको वार्तामा पृथ्वी समूहले शान्तिपूर्ण राजनीतिक गतिविधिमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ मोर्चाले आफूसँग रहेको हतियार बन्दी तथा भूमिगत कार्यकर्ता र मुद्दाको विवरण एघार दिनभित्र उपसमितिलाई उपलब्ध दिलाउने जनाएको छ साथै मोर्चाले उठाएको संविधान सम्बद्ध विषयवस्तुहरू सम्वाद समितिमा प्रस्तुत गर्ने र संविधान सभामा छलफल मोर्चासँग यसअघि भएको सहमतिप्रति उपसमितिको ध्यान आकर्षण भएको र मोर्चाका बन्दी कार्यकर्ताको मुद्दा खारेजी र रिहाईका लागि पहल गर्ने सहमति भएको छ वार्ताका क्रममा मोर्चाका वार्ता टोली सदस्यलाई सुरक्षा दिने र मोर्चाले संविधान निर्माणमा सकारात्मक सहयोग पुर्याउने सहमति भएको छ व्यवसायमा नेतृत्व विकास नहुँदा आफूहरू समस्यामा पर्ने गरेको रत्नगरका व्यवसायीहरूले बताएका छन् रत्नगर उद्योग वाणिज्य संघ रत्नगर जेसिसले संयुक्त रूपमा आज रत्नगरमा आयोजना गरेको व्यवसाय नेतृत्व विकास सम्बन्धी तालिममा बोल्ने व्यवसायीहरूले यस्तो बताएका हुन् साथै उनीहरूले व्यवसायको विकास र विस्तारका लागि नेतृत्व विकास आवश्यक रहेको औलाएका छन् कार्यक्रममा बोल्दै रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रवालले सफल व्यवसाय बन्न नेतृत्व विकास आवश्यक पर्ने बताउनुभयो राष्ट्र विकासमा व्यवसायको महत्वपूर्ण भूमिका रहने भन्दै अध्यक्ष विश्वालले व्यवसायमा नेतृत्व विकास हुनुपर्ने बताउनुभयो व्यवसायमा आइपर्ने समस्या समाधानका लागि पहल गर्न नसकेको अवस्थामा यसको समाधानका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष नारायण काजी श्रेष्ठले नेतृत्व विकास नहुँदा पहिचान दिन नसकेको बताउनुभयो समाजमा छवि बढाउन नेतृत्व विकास हुनुपर्ने भएकाले व्यवसायमा पनि नेतृत्व गर्ने ता नेपाल जस्टिसका पूर्व अध्यक्ष तथा व्यवसायी प्रशिक्षक महेश दालले प्रशिक्षण दिनुभएको तालिममा रत्नगर खैरणी बछुरी र जुटपानीका पचासजना व्यवसायीको सहभागिता रहेको थियो रत्नगर उद्योग वाणिज्य संघका गोष्ठी तथा सेमिनार समितिका संयोजक निरज श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा रत्नगर जस्टिसका अध्यक्ष उमेश गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो तालिमको उद्घाटन सत्र रत्नगर औद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रवालको स्थामा सम्पन्न भएको थियो विश्व स्वास्थ्य संगठनले घातक इबोला भाइरस नियन्त्रणभन्दा बाहिर सकेकाले सतर्कता अपनाउन आग्रह गरे पनि नेपालमा भने कुनै काम हुन सकेको छैन महामारीका रूपमा फैलिरहेको इबोला भाइरस नेपालमा भित्र सम्भावना उच्च रहे पनि नियन्त्रणका लागि पहल हुन नसकेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ मुख्य नाकाहरूमा स्वास्थ्य परीक्षण डेस्क राखेर स्वास्थ्य परीक्षण गर्नु जरूरी भए पनि बजेटको अभावका कारण गर्न नसकिएको महाशाखाका निर्देशक बाबुराम मरासिंह ले जानकारी दिनु भाय इसका बारे में पटक पटक जानकारी कराएस्थ भारत चीनसंग को सीमा क्षेत्र में बड़ी आवत जावत होने साथ ही ईबोला भाईरस को संक्रमण दक्षिणी अफ्रिकी मुलुक लाइबेरिया सियरा लियोन तथा नाइजेरियामा पनि नेपाली रहेकाले नेपालमा भाइरसको संक्रमण उच्च हुन सक्ने खतरा बढेको छ इबोला भाइरसको संक्रमण भएका व्यक्तिमा रुगाखोकी लाग्ने ज्वरो आउने पखला लाग्ने बान्ता हुने आँखा रातो हुने जस्ता लक्षण देखा पर्दछन् यो भाइरस संक्रमित व्यक्तिको रगत पसिना थुक खकार जस्ता तरल पदार्थबाट सर्दछ विश्व स्वास्थ्य सङ्गठनले घातक इबोला भाइरसलाई विश्वव्यापी स्वा स्वास्थ्य सङ्कटको रूपमा घोषणा गरिसकेको छ भने यसको प्रकोप फैलनबाट रोक्न यातायातमा समेत प्रतिबन्ध लगाउन सकिने र त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रयास गर्नुपर्नेमा जोड दिएको छ पहिलोपटक गएको मार्चमा गिनीमा देखिएको यो भाइरसका कारण एक हजारभन्दा धेरैजनाको ज्यान गइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ कास्केको भरत पोखरी गाउँ विकास समितिको कारणले भवनमा आगणनी भएको छ भरत पोखरी गाविस छ मनियाल रहेको भवनमा नसिनेका मानिसहरूले ढोका फोडेर कागजपत्र चलाएको गाविस सचिव विष्णु पौडेलले जानकारी दिनुभयो गाविसको अत्यावश्यक कागजपत्र जति सबै चलाएका र कसले भन्ने विषयमा केही नखुलेको उहाँले बताउनुभयो अहिले प्रहरीको टोली भरत पोखरीतर्फ गएको र प्रहरी पुग्ने बित्तिकै अनुसन्धान सुरु हुने गाविस सचिव पौडेलले बताउनुभयो भरत पोखरी दुईवटा काले भवन रहेको छ सेवाग्राहीलाई असहज भएको भन्दै राजनैतिक दल सरकारवाला लगातको सहमतिमा वडा नम्बर बाट पनि विगत आठ वर्षदेखि काले सञ्चालन हुँदै आएको छ अब पालु अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो कङ्ग्रेस र एमाले बीच सरकारका विषयमा देखिएको खटपटप्रति तपाईँको धारणा के छ ए सरकार परिवर्तनको सङ्केत बी संयुक्त सरकार भएकाले सी पशुपतिको जात्रा सिद्राको व्यापार तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम रहेको छ ए सरकार परिवर्तनको सङ्केत भन्ने सत्ताइस प्रतिशत बी संयुक्त सरकार भएकाले भन्ने पैँतिस प्रतिशत पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने 38 प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ महिला हिंसा तथा दुर्व्यवहारका घटना बढ्नुमा तपाईँ बढी कसलाई दोषी देख्नुहुन्छ ए समाज बी सरकार र स्वयं व्यक्ति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 पालो ट्राफिक खबरको यति बेला नानेडा बेर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मगलिन औ बिसी काठमाडौँ सड़क खण्ड मगलिन दमोली पोखरा सड़क खण्ड र नानगढ प्रासेबो टोल सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबर के साथ लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्सानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस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 अब अन्तर्राष्ट्रिय समाचार इजरायल र हमासबेच गाँझा क्षेत्रमा फेरि तीन दिने युद्ध विराम भएको छ युद्धविराम स्थानीय समय अनुसार गई राति बाह्र बजेदेखि लागू भएको छ इजरायलका एक वरिष्ठ अधिकारीले बहत्तर घण्टे युद्धविराम गर्न इजिप्टको प्रस्ताव स्वीकार गरिएको र युद्धविराम पालना भए थप छलफलका लागि आफ्ना वार्ताकालाई आशा इजिप्टको राजधानी कायरो पठाउने बताएका छन् कायरोमा द्वैपक्षबीच भएको तनावपूर्ण वार्तापछि आकस्मिक रूपमा युद्धविरामको घोषणा भएको बीबीसीले जनाएको छ विदेश मन्त्रालयले दुवै पक्षलाई अप्रतक्ष वार्ता जारी राख्न तथा बृहती स्थायी युद्धविराम सम्झौताका लागि प्रयास गर्न आग्रह गरेको छ इजिप्टको मध्यस्थतामा इजरायल र हमास विधा अप्रत्यक्ष वार्ता भइरहे पनि गाँझालाई निशस्त्रीकरण गर्नु इजरायलको अडान र गाँझामा नाकाबन्दी हटाउनु पनि मागमा सहमति हुन सकेको छैन टर्कीका प्रधानमन्त्री रिकेप ताइप एड्रोगान त्यहाँको राष्ट्रपति पदमा विजयी भएका छन् टर्कीका राष्ट्रपति पदका पत लागि पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनबाट एड्रोगान विजयी भएका हुन् राष्ट्रपति पदमा पत निर्वाचित भएपछि एड्रोगानले सामाजिक मेलमिलापका लागि देशमा अभियान सुरु गर्ने बताएका छन् टर्कीको राजनीतिमा पछिल्लो एक दशकमा एड्रोगानको दबदबा रहेको छ तर उनको छवि विवादास्पद समेत रहेको अधिकारीहरूले बताएका छन् उनले देशमा तानाशाही रवैया लाग्ने प्रयास गरेको समेत आलोचकहरूले बताएका छन् टर्की धर्मनिरपेक्ष उनले धार्मिक विभेद गर्ने गरेको आरोप लाग्ने गरेको छोजर फेडेरन सात पांच रोंगा ने पहलपल्ट रोजस कप को उपधि जिते हुए तेसरो चरण में विश्व नंबर एक नोभाक जो कोवेकवाटर फाइनल में एंड्री मोरे रेमीफाइनल में ग्री कोर तिमित्रोव हरा थे यस् महिला तर्फ को उपाधि पोनाल्टिकी एक्नि एस्का राडवानस्का जितेकी फाइनल में अमेरिकी भेनस विलियम्स छ चार छई को सीट में हराडवांस्का पल्ट रोजर्स कप टेनिस उपाधि हाथ पारेकी होेनस के सेंिफाइनल में बहिनी सरिना विलियम्स राडवांस का रुस्की एक्तरिना माकारोबलाई हरा साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्तिममा प्रमुखहरूराला फेरि र हिँडु गर्न समेत समस्या राष्ट्रसङ्घको महासभामा भाग लिन जानु केही दिन पहिले अमेरिका जाने तयारी दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आशा गाई जात्रा पर्व मनाइदिई रेडियो अर्पणद्वारा पनि विशेष कार्यक्रमको आयोजना व्यवसायमा नेतृत्व विकास नहुँदा आफूहरू समस्यामा पर्ने गरेको रत्नगरका व्यवसायीको भनाइ व्यवसायको विकास र विस्तारका लागि आवश्यक भएको दावी इसरायल रेत्रमा फेरि युद्ध विराम टर्कीका प्रधानमन्त्री रिक राष्ट्रपति पदमा विशेष रेनिसको उपाधि फ्रान्सका जोडसोलाई एक बकुलर पुरानों कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दुई सौ नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही को आधिकारिक बिक्रेता जानकारी कराइ एटीच्युज मल्टिलर्निङ एकाडेमी म्याथ